वर्षा पी को परिस्थिति का कारण सुदूरपश्चिम का तीन जिला प्रभावित दाचुला में मानवीय क्षति सुदूरपश्चिम में चौसठी प्रतिशत खेत में रोपाई होना बाकी फोहर मैला व्यवस्थापन को कार्य नहुदा होनपुर को महेंद्रनगर बजार दुर्गंधित बंद बझांग एक विद्यालय महीना को पांच हजार में तलब तीन हजार मत्र बझांग विद्यालय भवन भत्किए एक विद्यालय को पठन र भोलिदेखि घरमै बसेर राहदानीको आवेदन दिन सकिने अब फोटोको आकार र आकृति नमिल्ने समस्याको झन्झटबाट मुक्ति पाइने प्रभावकारीहान सात बजेको छ हिजो भएको वर्षाले सुदूरपश्चिमका तीन जिल्लामा क्षति गरेको छ भारी वर्षा पछिको बाढ़ी र पहिरोले सबैभन्दा बढी दार्चुलामा क्षति गरेको छ भने बैतडी र कञ्चनपुरमा समेत क्षति भएको छ दार्चुलामा बाढ़ी पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् सं। वर्षसँगै आएको बाढी पहिरोमा परी मालिकार्जुन आठ घर भएका पच्चीस वर्षीय वसन्ती धामी र शर्मौली दुई दारमा घर भएका बहत्तर वर्षीय वृद्ध चन्द्रदेव पन्तको मृत्यु भएको हो अपी नगरपालिका काकडा का बारसठी वर्षीय भागरथी महरा बेपत्ता रहेका छन् घरभित्रबाट गर उद्धार गर्न नसक्दा उनी बेपत्ता भएका हुन् बाढ़ीले भगवती गाविसस्थित सेलिचामा माविको पाँच कोठे विद्यालय भवन बगाएको छ शुक्रबार बिहान विद्यालय छेउमी रहेको मानै र भर्तुला खोलाले विद्यालय बगाएको हो बाढ़ीकै कारण ठाउँ ठाउँमा निर्माण भएका लघु जलविद्युत अवरूद्ध भएका छन् रेठा चौपता अमकु र खोला लघु जलविद्युत बाढ़ीले बगाएको छ विद्युत हाउस पुरै बगाएको स्थानीय मदन बोहराले बताउनु भएको छ यस्तै शंकरपुर गाविसको वार्ड नम्बर दुईमा रहेको टी खोला लघु को पावर हाउस समेत भत्किएको छ बाढ़ीले ठाउँ ठाउँमा खानेपानी समेत अवरूद्ध भएको छ उकु गाविसमा रहेका वार्ड नम्बर पाँचको जलजीवी खानेपानीको पाइप टुटेको छ यस्तै वार्ड नम्बर पाँच र छको लागि निर्माण भएको र खानेपानी स्किम नम्बर एकदेखि छसम्म पूर्ण रूपमा प्रभावित भएको छ खानेबानीको ट्यांकी र पाइपरमा क्षति पुगेको छ यता बैतडीको गोकुलेश्वरमा दुई घर पुन गोकुलेश्वर एक बाघा बग्रमा पैह्रो जाँदा दुईवटा घर पुरिएका हुन, पैहोले धनी भोल र रा, राजु भोलको घर पुगेको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज भीमबहादुर मल्लले जानकारी दिनुभयो पहिरोले घर पूर्विँदा घरमा रहेको अन्नपात छवटा बाख्रा एक हल गोरू र एक गाई पूर्विएका छन् पैह्रोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपक्षक मोहन प्रसाद बताउनुभयो इसैगरी महाकाली नदीमा आएको आये का कारण कंचनपुर को दोधारा सांधरी नगरपालिक दशकुतिया कवर में तीन घर डुबान में पर्र प्रकाली नदी में पानी के बहाव विस्तारे घटे गये बिहिबार रातदेखि परेको पानीका कारण महाकाली नदीमा पानीको वहाव दुई लाख अठहत्तर हजार क्युसेक पुगेको थियो आज बिहान गरिएको मापन अनुसार महाकाली नदीमा पानीको वहाव घटेर बहत्तर हजार चार पुगेको जनाइएको छ हिजोको वर्षाले यता डलिद्रमा भनी कुनै क्षतिका विवरणहरू नआएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले जनाएका छन् सुदूरपश्चिममा धान लगाउन योग्य चौसठी प्रतिशत खेतमा रूपाई हुन नसकेको क्षेत्रीय कृषि निर्देशालय डेपाईले जनाएको छ क्षेत्रीय कृषि निर्देशनालयका निर्देशना अहिलेसम्ममा सुदूरपश्चिममा त्रिचालिस खेतमा मात्र रूपाई भएको छ सुदूरपश्चिममा धान लगाउन योग्य जमीन एक लाख पचहत्तर हजार तीन सय नब्बे हेक्टर रहेको छ सबैभन्दा कम रोपाई अन्न भण्डारका रूपमा चिनिने कैलाली कञ्चनपुर र हिमाली जिल्ला दार्चुला क्षेत्रीय कृषि निर्देशालयका अनुसार सबैभन्दा बढ़ी रोपाई अछाम र डोटीमा दशमलव एक दुई प्रतिशत खेतमा रोपाई गरिसकिएको छ भने डोटीमा बहत्तर दशमलव छ भइसकेको छ यता डडेलधुरामा पनि सत्र प्रतिशत सम्पन्न भइसकेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ यस वर्षको सौरी सड़क बत्ती कार्यक्रमका लागि आएको बजेट फूटि जाने सम्भावना बढ़ेको छ मन्त्रालयले रकम पठाएको दुई साता पुग्ने लाग्दा समेत उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने अन्योल भएपछि रकम फ्री जाने सम्भावना बढेको हो जेट सत्ता इसकते दुई हजार त्रिहत्तर जेठ सत्ताइस गते स्थानीय विकास मन्त्रालयले सौरी सड़क बत्ती कार्यक्रम जिल्लाको एक उपमहानगरपालिका र दुई नगरपालिकामा सञ्चालन गर्न रकम पठाएको थियो मन्त्रालयले कैलालीको धनगढ़ी उपमहानगरपालिका टिकापुर र लम्कीचुहा नगरपालिकामा सौर्य सड़क बत्ती जडान कार्यक्रमका लागि बजेट पठाएको हो धनगढ़ी उपमहानगरपालिकामा त्रिचालिस लाख टिकापुर नगरपालिकामा उनातिस लाख अस्सी हजार र लम्कीचुहा नगरपालिकामा उनानब्बे लाख पचास हजार रकम पठाएको सम्बन्धित कार्यालयले जनाएका छन् फोहोर व्यवस्थापनको कार्य नहुँदा कञ्चनपुरको महेन्द्रनगर बजार दुर्गन्धित बन्दै जान थालेको छ भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि निश्चित स्थान छनौट गर्न नसक्दा बजारका विभिन्न क्षेत्रमा दिन प्रतिदिन फोहोर थुप्रिँदै जाँदा बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेको हो जताततै फोहोर थुपार्ने कार्य हुन थालेपछि बजार क्षेत्रमा नाक थुने र हिँड्नुपर्ने अवस्था सृजना भएको स्थानीयले बताएका छन् वर्षातका बेला जथाभावी थुपारिएका फोहोर गर्दा पानीजन्य रोग फैलिन सक्ने भएकाले नगरवासीले फोहोर व्यवस्थापन गर्नका लागि माग गर्दै आए पनि नगरपालिकाले कुनै सुनवाई नगरेको गुनासो गरेका छन् बजारको विभिन्न क्षेत्रबाट संकलन गरिएको फोहोर मैला नगरपालिका सफाई कर्मचारीले बीसवटा हाते ठेलागाडा मार्फत नयाँ बसमार्ग स्मारक चोक सञ्चार चोक र बजारका गल्लीका किनारामा थुपार्ने गरेका छन् थुपारिएको फोहोर मैला दिउँसो पखा मात्रै ट्राक्टरको सहायताले उठाएर नगरपालिका कार्यालयको हाताभित्र र खाल्डाखोल्टी भएका ठाउँमा फाल्ने गरिएको छ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड छनौट गर्न नसक्दा अप्ठ्यारोमा परेको बताएको छ नगरपालिकाको एक्लो प्रयासले मात्रै बजार क्षेत्रमा संकलन हुने फोहरको व्यवस्थापन गर्न नसक्ने भएकाले सबैले जिम्मेवारी सम्झेर व्यवस्थापनको कार्यमा लाग्नुपर्ने नगरपालिकाको कार्यालयले जनाएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको ब्यानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रियोनिटी डट कम युनिटी खबर सुनिरहनु भएको छ मासिक पाँच हजार रुपियाँमा विद्यालय चलिरहेको छ भन्दा झट्ट विश्वास लाग्दैन अझ प्रधानको तलब 3,000 हजार रूपैयाँ भनेको कुरा सुन्दा हावाकुरा जस्तो लागला तर बझाङको भातेकुला खेतीमा रहेको एकबार प्राथमिक विद्यालयको यथार्थ यस्तै रहेको छ दुईजना शिक्षक भएको एकबार प्राविमा साठीजना विद्यार्थी अध्ययनर छन् निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालयमा शिक्षक दरबन्दी नपर्दा यस्तो स्थिति आएको हो भातेकुला गाविस सातबाट कुल मस्टाजन उच्च माविमा जान साना विद्यार्थीका लागि धेरै सकस छ जंगलको बाटो भएर बालबालिका विद्यालय पठाउनुपर्ने जंगलमा जंगली जनावहरूको डर हुने खोला तर्नुपर्ने र ससाना बालबालिका हिँड्न नसक्ने जस्ता समस्याले दुई हजार पैंसठी सालमा एकवर प्राथमिक विद्यालयको स्थापना गरिएको थियो अहिलेसम्म स्थानीय बासिन्दाले चन्दा सङ्कलनबाट नै विद्यालय सञ्चालन गरेको स्थानीय देवी सेटीले बताउनु भएको छ जीर्ण अवस्थामा रहेको विद्यालयको चारकोटे भवनमा अहिले साना बालबालिका जोखिम मोलेरै पढिरहेका छन् विद्यालय सञ्चालनमा निकै अप्ठ्याराहरू रहेको प्रधानराज बानिएले बताउनु भएको छ प्रधानिएका अनुसार स्थापना कालदेखि अहिलेसम्म उहाँले मासिक तलब तीन र अर्का शिक्षिका सुशीला भण्डारीको मासिक तलब दुई हजार मात्रै पाइरहनु भएको छ विद्यालय व्यवस्थापन समितिले नै तलब निर्धारण गरेको हो विद्यालयको भवन पनि निकै जीर्ण अवस्थामा रहेको छ बेन्च टेबल केही पनि छैन खाली भूमा विद्यार्थीलाई पढाउनुपर्ने स्थिति रहेको शिक्षिका सुशीला भण्डारीले बताउनु छ बजाङमा बुधबार गएको भूकम्पले विद्यालय भवन भत्किएपछि पठन बन्द भएको छ बझाङको कैलाश गाविस चारको मालिका सामुदायिक प्राथमिक विद्यालयको भवन भत्किएपछि पठन पाठन बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर सिंहले बताउनु भएको छ दुई हजार सन्ताउन्न सालमा निर्माण गरिएको विद्यालय भवन गएको असार पन्ध्र गते गएको पाँच रेक्टर स्केलको भूकम्पले भत्काएको हो चार कोठाको विद्यालय भवन भत्किँदा विद्यालयका बेन्चहरू पनि क्षेत्र पुगेको अध्यक्ष सिंहले बताउनु भएको छ विद्यालयमा एकाउन्नजना विद्यार्थी अध्ययनरत रहेका छन् नेपालको कानुनी प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई सर्वसुलभ बनाउन डोटीका सरोकारवालाहरूले माग गरेका छन् अन्यायमा परेकाले न्याय पाउन वर्षौं कुर्नुपर्ने परिपाटीले पीड़ितलाई राहत भन्दा आहत पुग्ने गरेको उनीहरूको भनाइरहेको छ देवानी तथा फौजदारी संहिता विधेयक दुई हजार सुझाव संकलनका लागि आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् अन्तर्क्रिया कार्यक्रममा सभासद रमेश लेखकले उक्त देवानी तथा फौजदारी संयुक्त एउटा साझा कानून भएको र मानवी जीवनको व्यवहारितामा बढी प्रयोगमा आउने बताउँदै यसको मस्यौदाको बारेमा छलफल भइरहेको पनि बताउनु भएको छ तपाईँलाई नयाँ पासपोर्ट अर्थात राहदानी आवश्यक परेको छ र समय अभावले राहदानी विभाग पुग्न सक्नु भएको छैन वा नयाँ आवेदन दिनका लागि लामो लाइनमा बस्नुपर्ने कुराले तपाईँलाई चिन्तित बनाएको छ अब चिन्ता गर्नु पर्दैन सेव राहको सहजताका लागि राहदानी विभागले अनलाइन माध्यमबाटै घरमै बसेर पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ विभागले राहदानीका लागि निवेदन दिने सम्पूर्ण विवरण भर्ने र फराम दर्ता गर्ने सम्मको काम अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाएको छ यसपछि तपाईँले बारकोड नम्बर पाउनुहुनेछ उक्त नम्बर बोकेर गएपछि विभाग आफैले तपाईको फोटो खिच्छ विवरण रुजू गर्छ र काम अघि बढ़ाउँछ विभागले भोलिदेखि अनलाइन माध्यमबाट आवेदन दिने व्यवस्था कार्यन्वयनमा ल्याउन लागेको हो यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राईले पैसा तिर्नु पर्दैन यसबाट विवरण नमिलेका कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनको अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताउनु छ अब अनलाइन फार्म भरे प्राप्त बारकोड कोड नंबर बोक गए पशी विभाग आपीचने व्यवस्था मिला गर्दा फोटो को आकार रि नजांग आज बिहान दुईपटक भूकंप को धक्का महसूस भूकंप मापन केन्द्र सुर्खेत का टेक्निकल असिस्टेन्ट कपिल महाजन का अन्सार पेलो आज बिहान छ बजे आठ मिनट में चार रेक्टर स्किल को छ बजे बत्तीस मिनट में तीन दशमलव दुई रेक्टर स्किल को भूकंप गुटी भूकंप को, को केन्द्रबिंद बझांग सदरमुकाम चैनपुर एगार किलोमीटर उत्तर मयाना भन्ने स्थान में समेत भूकंप मापन केन्द्र सुर्खेत का टेक्निकल असिस्टेण्ट महजन ने जानकारी द्विन्हींन्द्रबिन्द् बना रही असार पन्द्र स्वर्ग गते एक्काईस पटक भूकंप को धक्का महसूस कर अब सड़क तथ सवारीसंग संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट पच्चील चौबीस घण्टा में सड़क तथा सवारीसंग संबंधित क्लैप घटना तथा दुर्घटना न्षेत्रीय ट्राफिक प्रहारी कार्यालय अत्तर्यना तर बैतरी को सतबांजदी दाचुला को गोकलेश्वर सड़क खंड अंतर्गत को महाका राजनी अवृद्ध रह आज दिउँसो पनि देशभर मौसम बदली हुनेछ विशेष गरी यता पश्चिमी क्षेत्रमा मौसम बदली हुनेछ योसै पूर्वी नेपालका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ भने बाँकी भागहरूमा हल्का वर्षाको सम्भावना रहे पनि मध्य र यता पश्चिमी क्षेत्रका एक दुई ठाउँमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि वर्षा पछिको परिस्थितिका कारण सुदूरपश्चिमका तीन जिल्ला प्रभावित दार्जुलामा मानवीय क्षति सुदूरपश्चिममा चौसठी प्रतिशत खेतमा रोपाई हुन बाँकी फोहोर व्यवस्थापनको कार्य नहुँदा कञ्चनपुरको महेन्द्रनगर बजार दुर्गन्धित बन्दै बझांग को एक विद्यालय महीना को पांच हजार में चलते प्रधानाध्यापक को तलब तीन हजार मत बझांगम भूकंपली विद्यालय भवन भत्किए एक विद्यालय को पठन पाठन बंद रोलिदे घरमें बसर राहदानी को आवेदन दिन सकिने अब फोटो को आकार र आकृति नमिलने समस्या को मुक्ति पाइने आस धने बाद समाचार श्रवण कर प्रविधि सहयोगी बेला तमाम समाचार बिहानी बेलाचार कार्यक्रम